भरतमोहन अधिकारीको पुस्तक मेरो जीवनयात्रा केही सम्झनाहरू पुस्तक वाचनमा सुदीप गेवाली यस पुस्तकको कथा एकपटक हाम्रो पार्टीका महासचिव माधव कुमार नेपालले भरतमोहनजी नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्तकका नेताहरू केही नलेखिजानु भयो तपाईँको सम्झनामा भएका कुराहरू लिपिबद्ध गरेर आत्मवृत्तान्त लेख्नुहोस् जुन कुराहरू आउने पुस्तकका लागि उपयोगी हुनेछन् लेख्दा सत्य तथ्य हुने गरी खुलाखुलस्त लेख्नुहोस् भन्नुभएको थियो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटिका केही कमरेडहरूले पनि विगतका अनुभव लेख्न पटक पटक आग्रह गरिरहनु भएको थियो मेरा छोरीहरू लुना लिमा र काचुले बाबा तपाईँको जीवनयात्रा लेख्नुहोस् हामी र हाम्रा शाखा सन्तानले आफ्नो विगत जान्न पाउँछौँ भनिरहेका थिए सबैतिरबाट लेख्ने आग्रह भएकोले मैले पनि पचपन्न छपन्न वर्षको राजनैतिक यात्रा लेख्ने विचार गरेको थिएँ तर यो विचार विचारमै सीमित रहेको थियो कहिले फुर्सद नहुने खालि लेख्छु लेख्छु भनिरहेको थिएँ अब यसरी सुरु गर्छु भनेर मनमा गुन्थे पनि तर लेख्न पाएको थिएन राजा ज्ञानेन्द्रले दुई हजार एकसठी माघ उन्नाइस गते प्रजातन्त्रमाथि आक्रमण गरे र हामी सरकारमै रहेको अवस्थामा पक्राउ पर्यौँ मलाई मेरो निवासमा नजरबन्दमा राखियो घरको ढोकाबाट बाहिर जान नपाइने भयो भने इष्टमित्र र आफन्तहरूले पनि भेट्न नपाउने भए टेलिफोनको तार्थ थियो सुरक्षाकर्मीले टेलिभिजन र रे रेडियो उठाएर लगे मलाई बाहिर हेर्न पत्र, पत्र पढ्न रेडियो सुन्न टेलिभिजन हेर्न र कुनै मानिससँग भेट्न नपाउने गरी राखिएको थियो मेरी श्रीमती सविता अधिकारीलाई पनि बाहिर गए बाहिरै बस्नुपर्ने र भित्रै बसे भित्रै बसिरहनु पर्ने गरी रोक लगाइएको थियो मेरा सहयोगी गणेश सुवेदी मसँगै बसिरहनुहुन्थ्यो हामी एउटै परिवारका सदस्य हौँ भनी ढाँटेर बसेका थियौँ मलाई नजरबन्दमा पनि दिन काट्न निकै कठिन भइरहेको थियो एकदिन मेरो माइली छोरीका ससुरा कृष्ण आचार्य भेट्न आउनुभएको थियो उहाँलाई भेट्न दिइएन उहाँले पत्रपत्रिका पढ्न रेडियो सुन्न टेलिभिजन हेर्न र बाहिरबाट पुस्तक लगेर पढ्न पनि नपाउँदा दिन काट्न गाह्रो हुन्छ होला आफ्नो आत्मवृत्तान्त लेख्ने मौका यहीँ हो भन्नुभएछ यो खबर पाएपछि मलाई झलासे ठूलो कुरा थाहा पाए जस्तो भयो र लेख्ने अठोट गरेका कुरा लेख्ने बेला आएछ भन्ने लाग्यो त्यसै दिनदेखि मैले आफ्नो कथा लेख्न सुरु गरे, मलाई चौरासी दिन थुनामा राखियो त्यसबेला मैले 2048 हजार अडचालिस सालसम्मका कुराहरू लेखिसकेको थिएँ नजरबन्दबाट मुक्त भएपछि आन्दोलनमा नै लागेँ फेरि साई सरकारले मलाई नजरबन्दमा राख्यो मैले पुनः आफ्नो कथा लेख्न सुरु गरेँ दोस्रो पटक मैले तेइस दिन नजरबन्दमा बस्नु पर्यो त्यसबेला दुई सालसम्मका सम्झनाहरू लेखेँ यो पुस्तक त्यही दुई पटकको नजरबन्दमा तयार भएको हो मेरो इच्छा दुई हजार त्रिसठी वैशाख पन्ध्रगति पुनस्थित प्रतिनिधिसभा माओवादीहरूसँग भएको शान्ति सम्झौता अन्तरिम संविधान अन्तरिम व्यवस्थापिका र संविधानसभाको यात्रालाई समेटेर पुस्तक प्रकाशन गर्ने थियो महिनादिन जति फुर्सद होला र पुस्तक पुरा गरौँला भन्ने सोचले लेखेका कुराहरू त्यत्तिकै थन्काएर राखेको थिएँ प्रतिनिधिसभाको पुनस्थापनापछि त झन् फुर्सदै भएन बिहानदेखि बेलुकीसम्म काम कामका लागि खटिरहनु पर्यो फुर्सद मिल्ला र पुस्तक पुरा गरौँला भन्ने सोच्दा दिनहरू बित्दै गए नजरबन्दमा मैले पुस्तक लेखिरहेको चर्चा साथीहरूको बीचमा भइरहेको थियो कैयौं इष्टभित्र आफन्तर साथीभाइले पुस्तकको पाण्डुलिपि हेर्नुभएको पनि थियो यसरी पढ्नेहरूमध्ये प्राध्यापक कृष्ण पोखरेल र पत्रकार विष्णु रिजाल पनि हुनुहुन्थ्यो प्राध्यापक कृष्ण पोखरेलले नेकपा एमालेको नौ महिने शासनकाल वा यस्तै सीमा तोकी पुस्तक सकौँ र प्रकाशन गरौँ भन्ने सल्लाह दिइरहनु भएको थियो मैले त्यसबेला यसतर्फ पनि ध्यान दिएको थिएन यसरी झन्डै सत्र अठार महिना बित्यो तर अझै फुर्सद मिल्ने सम्भावना देखिएन एक दिन विष्णु रिजाल म कहाँ आउनुभएको थियो उहाँले दुई हजार छप्पन्न सालसम्मका कुराहरू लेखिसक्नु भएको छ अहिले यति नै प्रकाशित गरौँ तपाईँलाई कहिले फुर्सद हुन्छ र सबै पुरा गर्नुहुन्छ फेरि त्यसपछिका घटना कुराहरू ताजा हुन् ती कुराहरू नयाँ संस्करणमा थप्न सकिन्छ अझ पुस्तकको दोस्रो भागका रूपमा प्रकाशन गरे पनि हुन्छ अब त ढिलो भयो नरोकौँ भन्नुभयो मलाई उहाँको कुरा ठिकै लाग्यो र अहिले यो पुस्तक दुई सालसम्मका घटनाहरू समेटेर प्रकाशित भएको छ यो पुस्तक प्रकाशन भए पनि अझै अपूर्ण छ दुई सालको अन्त्यतिरको कुरा हो देशमा अस्थिरता आयो प्रतिगमनकारी तत्त्वहरूले टाउको उठाउन थाले र प्रजातन्त्र सङ्कटमा पर्न थाल्यो भनेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर चुनावी सरकार गठन गर्यौँ हामीले दुई सालमा आम निर्वाचन गरायौँ त्यस आम निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गर्यो र कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भन्नुभयो त्यसपछिका दिनमा माओवादीको सशस्त्र संग्रामले राष्ट्रिय राजनीतिलाई प्रभावित पार्न थाल्यो माओवादीले दुई हजार साल फागुन एक गतिदेखि देशमा सशस्त्र युद्ध सुरु गरेको थियो दुई हजार अडचालिस सालदेखि सुरु भएको संसदीय व्यवस्था दुई सालसम्म आइपुग्दा गम्भीर सङ्कटमा परेको थियो संसदले सुचारू रूपमा काम गर्न सकिरहेको थिएन नेपाली काङ्ग्रेसको बहुमतको सरकार थियो राष्ट्रका सामु देखापरेका समस्या समाधान गर्न नेपाली काङ्ग्रेस अग्रसर हुनेछ भन्ने आशा जनताले लिनु स्वाभाविक थियो तर काङ्ग्रेस आन्तरिक झैझगडामा लाग्यो कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको सरकारलाई गिरिजाप्रसाद कोइरलाको समूहले एक वर्ष पनि टिक्न दिएन र उहाँलाई राजीनामा गर्न लगाई गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो उहाँको नेतृत्वमा रहेको काङ्ग्रेसी सरकार पनि धेरै दिन टिक्न सकेन र काङ्ग्रेसको आन्तरिक विग्रहले यो सरकार ढलेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो गिरिजा समूहले उहाँको खुट्टा तान्ने काम गर्न थाल्यो आफ्नो सत्ता टिकाउन शेरबहादुर राजातिर नजिक हुन थाल्नु देशमा शान्ति सुरक्षा भएन भने दरबार र सेनाको सरसल्लाहमा उहाँले सङ्कटकाल लगाउनु पहिलो पटकको सङ्कटकालको अवधि सकिएपछि सरकारले अवधि थप्ने प्रस्ताव ल्यायो हाम्रो पार्टी नेकपा एमाले यसको विरोध गर्यो नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिले सङ्कटकाल फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देववालाई निर्देशन दियो उहाँले कार्य समितिको निर्देशन कार्यान्वयन गर्नुको साटो संसद नै विघटन गर्ने सिफारिस गर्नुभयो राजा ज्ञानेन्द्र उहाँलाई खेलाउन सफल भए संसद विघटन भयो तर चुनाव हुन नदिन राजा ज्ञानेन्द्र र माओवादीहरू लागेकै थिए चुनाव नहुने भएपछि चुनावको मिति सार्ने प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर डेउबा राजा ज्ञानेन्द्र कहाँ पुग्दा उनले असक्षम भने प्रधानमन्त्रीलाई नै बर्खास्त गरी सत्ता आफ्नो हातमा लिए नेपालमा संसदीय व्यवस्थाको दोस्रो अभ्यास पनि असफल भयो दुई सालदेखि दुई सालसम्म अधिकांश समय सत्तामा रहेको नेपाली काङ्ग्रेस नै संसदीय व्यवस्था असफल हुनुमा मुख्य जिम्मेवार थियो हामी संसदको दोस्रो ठूलो दलले पनि संसदको रक्षा गर्ने यथोचित भूमिका खेल्न सकेनौँ दरबार र माओवादीहरू त संसद भङ्ग गर्न चाहन्थेनै उनीहरूको इच्छा पूरा गर्ने काम संसदमा रहेका दलहरूबाट पनि भए दुई हजार छप्पन्न सालको प्रतिनिधिसभा कायम रहेका बेला संसदीय व्यवस्था धरापमा पर्न गएको अनुभूति गरी हाम्रो पार्टीको केन्द्रीय कमिटीले संविधान संशोधन लगायत व्यापक सुधारका निम्ति बाइस बुधे प्रस्ताव राखेको थियो र विभिन्न पार्टीहरूसँग वार्ता गर्ने समिति बनाएको थियो कतिमा म आफैले संयोजकका रूपमा काम गरेको थिएँ हामीले विभिन्न राजनैतिक दल र संवैधानिक निकायका प्रतिनिधिहरूसँग राय सुझाव संकलन गरी मस्यौदा बनाएका थियौँ र संसदमा पनि ठोस प्रस्ताव लगेका थियौँ यस कालखण्डमा मैले सांसद र पार्टीको जिम्मेवार व्यक्तिका रूपमा विभिन्न भूमिका निर्वाह गरेको छु यस कालखण्डमा मैले देखेका र भोगेका घटना तथा तिनका कथा अन्तर्कथाहरूका साथै दुई हजार अडचालिस सालदेखि दुई हजार अन्ठाउन्न सालसम्मको संसदीय अभ्यास किन असफल भयो भन्ने कुरा यस पुस्तकमा लेख्ने चाहना थियो त्यसका साथै माओवादी आन्दोलनका विषयमा आफ्नो विश्लेषण राख्ने पनि मेरो योजना थियो दुई हजार उनासाठी जेठ आठ गते मध्यरातमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देवबाको सिफारिसमा संसद विघटन गरे भने चार महिना बित्दा नबित्दै दुई असोज अठार गते अझै एक कदम अघि बढी उनै प्रधानमन्त्रीले बर्खास्त गरे त्यसपछि उनले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा कठपुतली सरकार बनाए र सिंहदरबारमा भएको शक्ति राजदरबारमा लगे यस्तो प्रष्ट कुरा देख्दा देख्दै नेपालका राजनैतिक दलहरूले अझै राजा ज्ञानेन्द्रबाट आशा लिइरहे राजाको प्रतिगामी कदमका विरुद्ध दृढतापूर्वक सङ्घर्षमा उर्लउनुको साटो नयाँ मन्त्रीमण्डल बनाउने कुरा हुन थाल्यो यस्तै गल्ती दुई हजार अन्ठाउन्न जेठ उन्नाइसमा राजदरबार हत्याकाण्डका बेला पनि भयो यो हत्याकाण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा संसदमा बहुमत पाउनुभएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदीय छानबिन गराउने आँट गर्नु हामीले पनि संसदमा यो कुरा उठाउन सकेनौं राजा ज्ञानेन्द्र आफ्नो खेलमा लागिरहे उनले लोकेन्द्रबहादुर चौन्दलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए पाँच पार्टीले प्रतिगमन विरूद्ध आन्दोलन अघि बढाए हाम्रो पार्टीले प्रतिगमन विरुद्धको आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन केन्द्रीय स्तरको जनआन्दोलन परिचालन कमिटी बनायौँ त्यसको संयोजकको जिम्मेवारी मलाई दिएको थियो हामीले अरू चार पार्टीसँग मिलेर आन्दोलन अघि बढाइरहेका थियौँ यी र यसभित्रका कथाहरू पनि महत्त्वपूर्ण छन् यी कुराहरू पनि यस पुस्तकमा समावेश गर्ने मेरो चाहना थियो आन्दोलनकारी पाँच दलले प्रतिगमन विरोधी सङ्घर्षका बीचमा नेकपा एमालेका महासचिव माधव कुमार नेपाललाई पाँच दलको सरकार निर्माण हुँदा प्रधानमन्त्री बनाउने कुरामा सहमति गरेका थिए गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूले पाँच पार्टीको यस सहमतिलाई सार्वजनिक पनि गर्नुभएको थियो तर प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने समयमा गिरिजाप्रसाद कोइराला पछि हट्नुभयो र उहाँमा आफै प्रधानमन्त्री हुने लोप पलायो पाँच पार्टीमा विवाद आयो कुनै निकास निकाल्न नसक्दा यसले पाँच पार्टीको एकतामा समस्या ल्यायो नेपाली काङ्ग्रेसले प्रधानमन्त्री आफ्नै पार्टीका नै हुनुपर्ने तर अरूले पाउने भएमा अनेक न्यू निकालेर बिगार्ने नीति लियो यस्तो मनस्थिति भएको काङ्ग्रेससँग सहयात्रा गर्न सकिँदैनथ्यो त्यसकारण हामीले काङ्ग्रेससँगको सहयात्रा छोड्यौँ सूर्यबहादुर थापाको सरकार राजा ज्ञानेन्द्रले शेरबहादुर देववालालाई प्रधानमन्त्री बनाए शेरबहादुर देववाले हाम्रो पार्टीका महासचिव माधव कुमार नेपालसँग तपाईँहरू समर्थन गर्नुहुन्छ भने म प्रधानमन्त्री पद स्वीकार गर्छु भन्नुभयो ज्ञानेन्द्र र शेरबहादुर बीच कुरा भएकै थियो गिरिजा काङ्ग्रेसलाई परास्त गरी तिम्रो काङ्ग्रेसलाई स्थापित गरिदिन्छु भनेर रा राजा ज्ञानेन्द्रले लोभ्याएका रहेछन् हामी पनि गिरिजासँग चिडिएका थियौँ हामी देउबा सरकारमा सामेल भयौँ त्यस सरकारमा सामेल हुनु भूल थियो भन्ने कुरा केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ राजा ज्ञानेन्द्रले दुई हजार छयालिस सालको आन्दोलनका उपलब्धि निश्चित पार्ने दुई हजार सत्तालिस सालको संविधानलाई भत्काउने र राजा महेन्द्रको दुई सालमा जस्तै हुकुमी तानासा गोटी चालिरहेका थिए अन्तत हामी फस्यौँ संयोग भनौ वा दुर्भाग्य त्यस सरकारमा म उप प्रधानमन्त्री तथा अर्थमन्त्री भएँ मेरो नेतृत्वमा हाम्रो पार्टी सरकारमा सामेल भयो त्यस सरकारले पार्टीलाई पनि अपजस दिलायो भने मेरो व्यक्तिगत जीवनमा पनि अपजस ल्यायो हाम्रो पार्टीका दुईजना केन्द्रीय सदस्यहरूले त हामी ठुनामा भएको खबर ईश्वर पोखरेल र मलाई पार्टीबाटै -पार्टी निकाल्ने सम्मका कुरा ल्याउनु भएछ मेरो पचपन्न वर्षको राजनीतिक जीवन झन्डै समाप्त भएको यी सबैभित्र रहेका कथाहरू त मैले लेख्नैपर्छ यद्यपि यस कालखण्डका धेरै कुराहरू सार्वजनिक भएकै त्यसबेला सरकारको कामको समीक्षा गर्न झलनाथ खनालको संयोजकत्वमा बनेको समितिले आफ्ना कुरा सविस्तार लेखी पठाउन मलाई पत्र पठाएको थियो मैले आफ्ना कुराहरू लेखी पठाएको थिएँ म नजरबन्दमा रहेकै वखत मैले दिएको प्रतिवेदनको केही अंश पत्रिकामै छापियो पार्टीले गठन गरेको उच्चस्तरीय समितिलाई दिएको प्रतिवेदन कसरी बाहिर पुग्यो मैले अझैसम्म बुझ्न सकेको छैन प्रतिकूल अवस्थामा पनि सरकारमा बसेर हामीले दृढतापूर्वक काम गरेका थियौँ त्यसबेला मैले बनाएको बजेटको महासचिव माधव कुमार नेपाल स्थायी समिति सदस्यद्वय वामदेव गौतम र केशव बडालले किसान बेलामा प्रशंसा गर्नुभएको थियो एउटा सार्वजनिक कार्यक्रममा झल्लाद खनालले भोजपुरका जनताले गाउँको विकासका लागि राम्रो बजेट आयो तर के गर्ने माओवादीले काम गर्न दिँदैनन् भन्छन् भन्नुभयो उप प्रधानमन्त्री र मन्त्री भइरहेकै अवस्थामा हामीले राजाको असंवैधानिक कदमको सार्वजनिक रूपमा विरोध गरेका थियौँ उल्टो गतिमा हिँडेको बखत सुल्टो प्रभाव कहाँ पर्थ्यो र प्रतिकूल अवस्थामा सरकार बनेको थियो सरकारका नेता प्रधानमन्त्री राजा ज्ञानेन्द्रको इच्छा र चाहना अनुरूप चलिरहनु भएको थियो माघ उन्नाइसको काण्ड रच्न दरबार एकपछि अर्को प्रतिगामी कदम चाल्दै थियो माओवादीले नोक्कर सरकारसँग वार्ता गर्दैनौं भन्न थालेका थिए हामी एमालेका मन्त्रीहरूले प्रतिनिधि सभामा पुनस्थापनाको निर्णय गरी राजा कहाँ सिफारिस पठाउ भन्यौं तर प्रधानमन्त्री शेरबहादुर देववाले मान्नु भएन एकातिर माओवादी शान्ति वार्तामा नआउने र चुनाव पनि नहुने भयो भने अर्कातिर शेरबहादुर देव प्रतिनिधि सभा पुनस्थापना गर्ने सिफारिस पनि नगर्ने भएपछि अब यो सरकारको औचित्य छैन भने हामी एमालेका मन्त्रीहरूले राजीनामाको प्रस्ताव राख्यौं तर राजीनामा गर्न पाएनौँ मैले त हामी नराम्ररी फँसेको अनुभव गरे। हाम्रो पार्टीका स्थायी कमिटी सदस्य विष्णु पौडेलले भन्नुहुन्थ्यो त्यसबेला तपाईँहरूले राजीनामा गरेको भए तपाईँहरू हिरो हुनुहुन्थ्यो मैले राजदरबारको खर्च एक पैसा पनि बढाएको थिएन तर राजदरबारको खर्च बढायो भने हुँ मसाइयो हिटलरको प्रचार मन्त्री गोवेल्सले भनेको सुनेको थिएँ एउटा झुटलाई सय पटक भन्यो भने मानिसहरूले त्यसलाई पत्याउँछन् एकपटक मैले त्यहीँ देखेँ यो मेरो जीवन यात्राको सबैभन्दा अप्ठ्यारो काम हो सत्यतथ्य के हो हामीले के गर्यौँ कहाँ गल्ती गर्यौँ यस कालखण्डका कुराहरू सविस्तार आउनुपर्छ यो कुरा यस पुस्तकमा एउटा छुट्टै अध्याय बनाइराख्ने सोच थियो दुई माघ उन्नाइस गतिको राजा ज्ञानेन्द्रको सैनिक कु त्यसपछि जनआन्दोलन र दुई हजार त्रिसठी गते राति साढे बजे राजा ज्ञानेन्द्रले जनताका सामू आत्मसमर्पण गरेको कथा लेख्न चाहन्थे ड्रामाको अन्तिम रातमा पनि सरेक थिए प्रतिनिधि सभाको पुनस्थापना माओवादीहरूसँगका वार्ता शान्ति सम्झौता अन्तरिम व्यवस्थापिका गठन र सभाको यात्रा निश्चित गरेसम्मका घटनाहरू लेखी पुस्तक प्रकाशन गर्ने मेरो विचार थियो यसकारण पनि पुस्तक प्रकाशन ढिला भइरहेको थियो दुई सालको समयसीमा राखेर पुस्तक टुङ्गो लगाउने हो भने मेरो कथा अधुरो रहन्छ त्यसैले समय मिल्ला सबै कुरा समेटेर पुस्तक तयार गरौँला भन्ने सोच थियो अठार उन्नाइस महिना बित्यो तर आखिरमा अधुरै पुस्तक प्रकाशन गरेको छु पाठकहरूले रुचाउनु भयो भने नयाँ संस्करण शाब्द वा दोस्रो भाग प्रकाश गर्दा यी कुराहरू समेट्नेछु नेकपा एमालेको फुटको चर्चा गर्दा पुनः एकताको चर्चा पनि जोड्नु सान्दर्भिक हुने हुँदा यस सन्दर्भमा दुई सालसम्मका कुरा आएका छन् आफ्नो बारेमा लेख्दा ज्यादै अप्ठ्यारो हुँदो रहेछ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले मेरी कहानी नामक जीवन वृत्तान्तमा अब्राहन काउलीको उदाहरण दिँदै यस्तै कुरा लेख्नु भएको छ सबै तथ्य राख्दा आत्मप्रशंसा देखिने र आफ्नै प्रचार गरे जस्तो हुने नराख्दा सद्य तथ्य बाहिर नहुने यस पुस्तकको मैले इमान्दारी साथ सत्य तथ्य कुराहरू राखेको छु मैले आफ्ना कमी कमजोरी पनि उल्लेख गरेको छु वास्तवमा मेरो युवाकाल दुई हजार उन्नाइसदेखि दुई हजार त असफलताको काल भने पनि हुन्छ राजा महेन्द्रको फौजी तानासाको विरोधमा सङ्घर्ष अघि बढाउन नेपाल कम्युनिस्ट पार्टीको तेस्रो अधिवेशन गरियो तर त्यसलाई सफलताको टुङ्गोमा पुर्याउन सकिएन पूर्व कोशी पार्टी निर्माण गरियो तर त्यो पनि छिन्नभिन्न भयो सिङ्गु कम्युनिस्ट पार्टी, पार्टी बनाउन न्युक्लियस बनाइयो त्यसमा पनि हामी असफल भयौँ नेकपा मनमोहन समूह बनाइयो मनमोहन समूह र पुष्पलाल समूह एकीकरण गरी नेकपा मार्क्सवादी बनाइयो तर त्यसले पनि तात्विक परिवर्तन ल्याउन सकेन कति त बेसै नै हुन्थ्यो यतिकै जीवन जाने हो कि लामो समयसम्म यस्तो हुँदै रह्यो धैर्यले मलाई बचायो 2046 सालमा बाम मोर्चा निर्माण गरेपछि हामीले काम गरेको देखिन थाल्यौँ त्यसभन्दा अघि त भौतारीको जीवन भने पनि हुन्छ म थुप्रै असफलताहरूको श्रृङ्खलाबाट गुज्रिँदै यहाँसम्म आइपुगेको छु प्रस्तुत पुस्तक दुई हजार तिन सालको मजदुर आन्दोलनदेखि विभिन्न कालखण्डका राजनैतिक गतिविधिसँग जोडिएर रा अघि बढेको छ यो स्वाभाविक पनि हो किनभने मेरो कथा भनेको देशको राजनीतिसँग जोडिएको कथा हो तैपनि यो नेपालको राजनीतिक इतिहास पनि होइन 2003 हजार तिन सालदेखि दुई हजार सालसम्मको आधा शताब्दीको इतिहास एउटा पुस्तकमा समेट्न असम्भव पनि छैन र यस पुस्तकको अभिप्राय पनि त्यो होइन यो त मैले जानेका बुझेका अनुभव गरेका र आफू सहभागी भएका घटनाहरूको पाटो मात्र हो यसले निश्चय नै नेपालको कम्युनिस्ट प्रजातान्त्रिक आन्दोलनको इतिहास बुझ्न मद्दत गर्नेछ तर यो पूर्ण होइन मेरो आँखाबाट हेरेको हेराइ मात्र हो यस रूपमा यस पुस्तकको सीमा पनि छ विगत पचास वर्षलाई मैले कसरी हेरेँ के गरेँ के अनुभूति गरेँ नेपालको कम्युनिष्ट प्रजातान्त्रिक आन्दोलनको विषयमा जान्न चाहने पाठकलाई त्यो बुझ्न यस पुस्तकले मद्दत गर्नेछ भन्ने मैले ठानेको छु यस पुस्तकमा उल्लेख गरिएका पात्रहरूमध्ये कतिको निधन भइसकेको छ उहाँहरूका विषयमा लेख्न निकै कठिन हुँदोरहेछ भन्ने मलाई अनुभूति भएको छ सत्य तथ्य नलेखौँ वास्तविक कुरा हुँदैन लेखौं उहाँहरू यसलाई ले खण्डन मण्डन गर्न र आफ्नो कुरा भन्न सक्नुहुन्न कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरूलाई पनि मैले सधैँ सम्मान गर्दै आइरहेको छु वास्तवमा उहाँहरूकै योगदानले कम्युनिष्ट आन्दोलन आज यस गरिमामय स्थानमा आइपुगेको छ उहाँहरूप्रति हामी सबै अनुग्रहित हुनुपर्छ उहाँहरूका मानवीय कमजोरीका बारेमा मैले उल्लेख गरेँ भने उहाँहरूको अवमूल्यन गरेको कदापि हुँदैन यो त इतिहास बुझ्नका लागि उल्लेख गरिएको यथार्थ मात्र हो मेरो जीवनयात्राका उकाली ओह्राली र घामछायालाई यस पुस्तक मार्फत प्रस्तुत गरी नेपालको वाम आन्दोलनका सहयोगताहरू विशेष गरी युवा पिँढीलाई सन्देश दिने मेरो इच्छा रहेको छ नेपालमा वाम आन्दोलन प्रबल शक्तिका रूपमा देखा परेको छ विश्वमा कम्युनिस्ट सरकार भएका देशहरू बाहेक वाम शक्ति सबैभन्दा प्रबल रूपमा देखिने मुलुक नेपाल नै होला साँच्चै भन्ने हो भने आज नेपाल वाममय भएको छ बाम शक्ति एक ठाउँमा उभिएर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र देशलाई अग्रगमनको दिशामा लैजाने अठोट गर्ने हो भने अब यो सम्भव भएको छ तर बाम शक्ति बीचको विवाद र फुटका कारण हामीले यथोचित भूमिका निर्वाह गर्न सकिरहेको छैनौँ विवाद गुट उपगुट फुटले दशकौंसम्म निष्प्रभावी रहेको वाम आन्दोलन दुई सालमा वाम मोर्चा बनाएर जुट्दा राष्ट्रको प्रबल शक्ति बन्न पुग्यो यो त हाम्रो आफ्नै जीवनकालमा देखेको र अनुभव गरेको कुरा हो अब देशमा वामहरू मिलेर केही गर्ने हो भने बाम एकता अपरिहार्य छ लोकतान्त्रिक शक्ति र वाम शक्तिबीचको सहकार्य हाम्रो भविष्य हो आज दुनियाँमा धेरै परिवर्तन भइसकियो हामी नबोदिली नै अब पनि कांग्रेस कम्युनिस्टको झगडा कति दिन चलाउने काङ्ग्रेसमा यथास्थितिवादी सोच आबि छ तर यसमा युवा पिँढीमा नयाँ चिन्तन आइसकेको छ यो आशालाग्दो कुरा हो हाम्रो जीवनकालको अनुभव छ वाम र काङ्ग्रेसबीचको झगडाबाट पञ्चायती व्यवस्था तिस वर्षसम्म टिक्न सक्यो राजा ज्ञानेन्द्रले जनताको अधिकार कोषी हुकुमी तानासाई सुरु गर्न सके दुई हजार छयालिस सालमा वाम मोर्चा र नेपाली काङ्ग्रेसले सञ्चालन गरेको संयुक्त आन्दोलनले सूर्यचन्द्र जस्तै अटल र निर विकल्प भनिएको पञ्चायती व्यवस्था ढाल्न पचास दिन पनि लागेन हुकुमी चलाउन खोज्ने राजा ज्ञानेन्द्रको चुरी ठेगान लगाउन दुई हजार बैसठी त्रिसठीमा दिन पनि लागेन यसबाट के देखिन्छ भने वाम प्रजातान्त्रिक शक्तिबीच एकता कायम गरी अघि बढ्ने हो भने गर्न नसकिने केही छैन प्रबल जनसमर्थन प्राप्त हुन्छ लोकतांत्रिक गणतंत्र स्थापना करमंती सज को अंत्यी ने काचोली फेरी उन्नतशील राष्ट्र बनान पन्द्रहदि बीस 20 को योजना सहित बाम प्रजातांत्रिक शक्तिवीच सहकार्य अपरिहार्य वाम प्रजातांत्रिक शक्तिबीच को सहकार हमीर प्रतिगामी पुनरुत्थानवादी और मूलकारी विघटन करने शक्ति प्रास्त कर सकता तेोगर नहीं हमी पूर्व मेचीदी पश्चिम महाकालीसम का हिमाल पहाड़ र तराई में रहकर संपूर्ण जनता गोलबंद उन्नति समृद्धि और अग्रगति को बाटो में वाम प्रजातांत्रिक आंदोलन युवा पीढ़ी ध्यान इसतर्फ आकृष्ट कर पुस्तक को उद्देश्य हो म फेरि पनि दोहर्याउन चाहन्छु यसमा समाविष्ट घटनाहरू मेरा आँखाबाट हेरिएका हुन् त्यसकारण कतिपय सन्दर्भमा यी एकाङ्की पनि हुन सक्छन् इतिहासको धेरै लामो कालखण्ड बितिसकेको छ मेरा समकालीनहरूमा डायरी लेख्ने चलन थिएन पुराना कुराहरू सम्झनाका आधारमा लेख्दा तथ्यगत र मिति सम्बन्धित त्रुटिहरू हुन सक्छन् यहाँ उल्लेखित घटनाहरूको विषयमा अरू कसैलाई थाहा छ भने उहाँहरूले पनि लेखेर इतिहासलाई वास्तविक रूपमा बुझ्न सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु यो पुस्तकलाई त्यस्ता मित्रहरूलाई आफूले जानेको कुरा उजागर गर्न र लेख्न उत्प्रेरणा गर्न सकेमा मलाई खुसी लाग्नेछ मेरो यात्रा लेख्न प्रेरणा दिनुका साथै पाण्डुलिपि हेरे सुझाव दिनुहुने पार्टीका महासचिव माधव कुमार नेपाल तथा स्थायी कमिटिका सदस्यहरू ईश्वर पोखरेल युवराज गेवाली र विष्णु पौडेलप्रति आभार प्रकट गर्छु राजा ज्ञानेन्द्रको पिञ्जडामा परेर समय कटाउन कठिन भइरहेको गडीमा आत्मकथालाई लिपिबद्ध गर्नका लागि सुझाव दिनुहुने सम्धि कृष्ण आचार्य पुस्तक लेखनको प्रारम्भिक कालदेखि नै सहयोग गर्ने मेरा सहयोगी गणेश प्रसाद सुवेदी पाण्डुलिपि हेरेर सुझाव दिनुका साथै पुस्तकबारे मन्तव्य दिनुहुने हाम्रो पार्टीका स्थायी कमिटी सदस्य तथा प्रख्यात साहित्यकार मोहनाथ प्रसृत र सुविख्यात उपन्यासकार डाक्टर ध्रुवचन्द्र गौतमप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु पुस्तकको पाण्डुलिपि हेरी सुझाव दिनुहुने डाक्टर गोविन्दबहादुर थापा प्राध्यापक कृष्ण पोखरेल गुरूप्रसाद न्यौपाने र विष्णु रिजाललाई हार्दिक धन्यवाद दिन चाहन्छु मेरा छोरीहरू लुना लिमा र काचुलाई बाबा कथा उपहारका रूपमा सस्नेह दिन चाहन्छु मेरी पत्नी सविता अधिकारीले यस पुस्तकको पाण्डुलिपि हेरी सच्याउन समेत मद्दत गरेकी छन् उनलाई पनि सस्नेह धन्यवाद दिन चाहन्छु पुस्तकको डिजाइन गरिदिनुहुने खड्ग बस्नेतलाई पनि धन्यवाद दिन चाहन्छु अन्त्यमा पुस्तक प्रकाशनमा सहयोग गर्ने सुप्रवाह प्रकाशनका अध्यक्ष माधव प्रसाद हिताल र सुनिल श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु भरतमोहन अधिकारी सुनार गाउँ कलङ्की काठमाडौँ फाल्गुन दुई